2003 को मजदुर आंदोलन मनमोहन दाजू विराटनगर आय तारणी प्रसाद कोईरे गिरिजा प्रसाद कोई युवराज अधिकारी रनमोहन दाजू विराटनगर रानी क्षेत्र का मिल करने रुचि देखा भारोकर मिलियो मनमोहन दाजू मोरंगमिकल मिल में काम पाँग त्या वहां बस्ने कोठा भी दिया मनमोहन दाजू हप्ता में दिन क्वाटर में बस्थ्य रिदा को दिन मर में आस बेला महां भेटना पाइन्द उहाँहरूले मिलमा काम गर्नुलाई त्यस बेलाका बेरोजगार पढे लेखेका युवाहरूले रोजगारी गर्न परिवारलाई सहयोग हुने भयो भने सामान्य रूपमा लिएको थियो मनमोहन दाजु त मिलमा केही उद्देश्य लिएर काम गर्न आउनुभएको रहेछ त्यस्ताका नेपालमा कुनै श्रम कानुन थिएन कामको समय निर्धारित थिएन मजदुरहरूले बाह्र घन्टा काम गर्नु पर्थ्यो घण्टा मिल चल्थ्यो तलब अति कम थियो दक्षिणपट्टि भारतको कटिहारका मजदुरको तुलनामा यहाँका मजदुरहरूको तलब सुविधा अत्यधिक कम थियो बस्ने ठाउँ फोहोर थियो पिउने पानीको व्यवस्था समेत थिएन राणासाईको अध्ययारोकालमा मिल मालिकहरूले मजदुरहरूमाथि निर्म शोषण गरिरहेका थिए यो अन्याय अत्याचारका विरुद्ध मजदुरहरूलाई जागृत गराउन उहाँहरू त्यही काम गरेर लाग्नुभयो उहाँहरूले विराटनगर मिल्स एरियाका मजदुरहरूसँग सम्पर्क बढाउन थाल्नुभयो मजदुरको चेतना जगाउने र उनीहरूलाई सङ्गठित गर्ने काम थाल्नुभयो उहाँहरूको प्रयासले मजदुरहरूको अधिकारलाई व्यवस्थित गर्यो सर्वप्रथम विक्रमसम्म दुई हजार तिन फागुन बिस जुट मिल्स र मोरङ कटन मिल्सका मजदुरहरूले हड़ताल सुरु गरे आठ घन्टाको काम चामल चिनी र कपडा सस्तोमा पाउनुपर्ने बढ्दो महँगीको अनुपातमा ज्याला बढाउनु पर्ने मागका साथै ट्रेड युनियनको माग राखी मजदुर आन्दोलन उठ्यो नेपालको इतिहासमा पहिलोपटक ठुलो मजदुर हडताल भयो यस मजदुर आन्दोलनले ने नेपालमा ने ने ने नयाँ कम्पनी ल्यायो मजदुरहरू राणाशाहीका लागि कडा चुनौतीका रूपमा देखा परे मजदुरहरू नारा लगाउँदै रानीको मिल्स विराटनगर बजारमा प्रदर्शन गर्न थाले यत्रो ठुलो जनप्रदर्शन त्यस नेपालमा भएकै थिएन नेपालको राजनीतिमै हजारौँ मजदुर सडकमा ओर्लिएर गरेको पहिलो आन्दोलन थियो त्यसबेला म विराटनगरको जुद्ध हाई स्कुलमा पढ्थेँ मैले त्यस बेलासम्म त्यतिका धेरै मान्छेहरू नारा लगाउँदै हिँडेको देखेको थिइनँ जुलुसको अघिअघि मनमोहन दाजु र बिपी कोइरेला हुनुहुन्थ्यो यो जुलुस बजार परिक्रमा गरेर श्री श्री जुद्ध हाई स्कुलको प्राङ्गणमा आएर आमसभामा परिणत भयो त्यस आमसभामा मनमोहन दाजु र बिपी कोइरालाले बोल्नु मनमोहन दाजुले बोलेको केही वाक्य अहिले के पनि सम्झन्छु शोषक प्रतिक्रियावादीहरूको हामीले ढाड भाँचेका छौँ यसको फणमाथि अब हामीले कठोर प्रहार गर्नुपर्छ दृढतापूर्वक आन्दोलन गर्नुपर्छ हाम्रो विजय सुनिश्चित छ मेरो बालमनले टिपेको कुरा अहिले पनि सम्झना आउँछ त्यस्ताका विराटनगरमा राम शमशेर बडा हाकिम थिए उनी अलि उदार प्रकृतिका मानिस थिए उनले मजदुरहरूको सभामा आएर मनमोहन दाजु र बिपी कोइरेलालाई कानमा केही भनिरहेको दृश्य अहिले पनि सम्झन आउँछ त्यसकारण उनलाई त्यहाँबाट राणासाईले तुरुन्तै अर्को ठाउँमा सरुवा गर्यो उनको ठाउँमा उत्तम विक्रमलाई बडा हाकिम बनाई ल्याइयो आमसभा सकेपछि बिपी कोइरालाले एकदिन घरमा आराम गर्छु मलाई बिदा दिनुहोस् तपाईँ जानुस् भन्नुभयो मनमोहन दाजु लगायत मजदुर नारा लगाउँदै फर्के मजदुरहरू ससानो टोली बनाए बजारमा चन्दा सङ्कलन गर्थे र त्यस पैसाबाट आफ्नो आन्दोलन अघि बढाउने गर्थे विराटनगरको त्यो विख्यात मजदुर आन्दोलनका सृजनाकर्ता र वास्तविक नेता मनमोहन अधिकारी हुनुहुन्थ्यो उहाँ मजदुरहरूका बीचमा अत्यन्तै लोकप्रिय हुनुहुन्थ्यो मजदुरहरू उहाँलाई मोहन बाबु अनि सम्बोधन गर्थे जब मजदुर सङ्गठित भएर आन्दोलन गर्ने भए गिरिजा कोइराला र तारणी कोइरालाले बिपी कोइरालालाई पटनामा तार गरी आन्दोलनको नेतृत्व गर्न बोलाउनु यसरी बिपी कोइराला विराटनगरको मजदुर आन्दोलनमा सहभागी हुन आउनुभएको हो बिपी कोइराला आएपछि मनमोहन दाजुले दार्जिलिङका कम्युनिस्ट नेता रत्नलाल ब्राह्मण माइला बाजेलाई थियो बिपीको आगमनपछि आन्दोलनमा समस्या सृजना भयो मनमोहन अधिकारी मजदुर आन्दोलनको ब्यानरमा हँसिया हथौडासहितको रातो झण्डा र ट्रेड युनियन काङ्ग्रेस लेखिनुपर्छ भन्ने अडानमा हुनुहुन्थ्यो भने बिपी कोइरालाई भारतको मजदुर सभा र उतैको जस्तै झण्डा बोक्नुपर्छ भन्ने अडानमा हुनुहुन्थ्यो दुवै नेताहरू भारतमा राजनीति गर्दा आफूले अवलम्बन गरेको राजनीतिलाई प्रतिनिधित्व गर्नुहुन्थ्यो मनमोहन कम्युनिष्ट पार्टीको विचार अघि सार्नुहुन्थ्यो भने बिपी भारतीय सोसलिस्ट पार्टीको पछि मनमोहन अधिकारीको सुझाव अनुरूप मजदुर आन्दोलनमा रातो झण्डा बोक्ने आन्दोलन सञ्चालन गर्न गिरिजाप्रसाद कोइराला अध्यक्ष र मनमोहन अधिकारी महामन्त्री बनेको संयन्त्र निर्माण गरियो त्यसै सहमति अनुरूप आन्दोलन अघि बढ्यो रानीमा आमसभा भयो त्यस आमसभामा बिपी कोइराला रत्नलाल ब्राह्मण र मनमोहन दाजुले सम्बोधन गर्नुभयो त्यहाँ मनमोहन अधिकारीले कम्युनिष्ट पार्टीको झण्डा फहराउँदै हामी कम्युनिस्ट पार्टीका तर्फबाट बोलिरहेका छौँ कम्युनिष्ट पार्टीको आन्दोलनमा पूर्ण समर्थन छ भन्नुभयो बिपी कोइरालाले यही घटनालाई स्मरण गर्दै नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टीको स्थापना हाराहारीमै भएको हो भन्ने कुरा आफ्नो आत्मवृत्तान्तमा लेख्नुभएको छ नेपाल कम्युनिष्ट पार्टीको स्थापना दुई सालमा पुष्पलालको अगुवाईमा भएको हो तर नेपाली भूमिमा हँसिया हतौडाको झण्डा फहराउने र कम्युनिस्ट पार्टीको सन्देश दिनेका मनमोहन अधिकारीले त्यसअघि नै मजदुर आन्दोलनको बीचबाट गरिसक्नु भएको थियो इस कारण ना का सबई कम्युनिस्टर ने जेठो कम्युनिस्ट भनमोहन अधिकारी श्रद्धा और सम्मान कर आंदोलन ने राजनीतिक क्षति में को, को हैसियत बढ़ाईद ट्रेड यूनियन कांग्रेस को स्थापना में मदद ट्रेड यूनियन कांग्रेस को स्थान करने श्रेय मनमोहन अधिकारी जांच यही कुरला सम्मान करते ट्रेड यूनियन महासंघ जीफण्डले काठमंडली सड़क स्थित आपको प्रधान कार्यालय नाम मनमोहन मजदूर भवन राखे दुई हजार छप्पन्न सालमा मनमोहन अधिकारीको निधनपछि नेपाल कम्युनिस्ट पार्टी एमाले मनमोहन स्मृति प्रतिष्ठानको स्थापना गर्यो त्यसको अध्यक्ष मलाई र सचिवमा इश्वर पोखरेललाई चयन गरियो संसद लक्ष्मीदास मानन्दर र हरिप्रसाद कारुलेलाई सदस्य बनाइयो सदस्य हरिप्रसाद कारुले त्यसै बेलाकै आफ्नो पचास लाखभन्दा बढी मोल पर्ने ललितपुरको सानेपा घर प्रतिष्ठानलाई प्रदान गर्नुभएको छ मनमोहन स्मृति प्रतिष्ठानको कार्यालय यसै घरमा रहेको छ मनमोहन स्मृति प्रतिष्ठानले दुई हजार तिन सालको ऐतिहासिक मजदुर आन्दोलनलाई सम्मान गर्ने र आन्दोलनका योद्धाहरू र मनमोहनका सहयोगद्धाहरूलाई सम्मान गर्ने कार्यक्रम दुई हजार सन्ताउन्न साल मार्घ चौध गते आयोजना गरेको थियो कार्यक्रम विराटनगर रानी क्षेत्रको हडताली हाटमा भएको थियो हामीले मनमोहनका सहयोगद्धा मजदुरहरूलाई दोसल्ला उडाई कदरपत्रको साथ सम्मान गर्यौँ मजदुर आन्दोलनका नेताहरू महेश उपाध्याय नैनालाल बोहरा रघुनाथ गुप्ता बमसी धरलाल दास पञ्चानन्द दास रामदास चौधरी महेन्द्र चौधरी केवी कार्की के, बहादुर छेत्री बाला तामाङ र वैज्यनाथ शाहलाई त म आफै चिन्थेँ विराटनगरमा पार्टी कामका सिलसिलामा उहाँहरूसँग सङ्गत र सहकार्य गर्ने पटक पटक मौका पाएको थिएँ यो कार्यक्रममा ईश्वर पोखरेल र मैले भाग लिएका थिएँ थी। दुई सालको ऐतिहासिक मजदुर हडताल सुरु गरेको ठाउँ हडताली हाटमा भएको मञ्चलाई मर्मत सम्भार गरी मनमोहन प्रतिष्ठानले मजदुर मञ्च नामाकरण गरेको थियो 2003 हजार तिन सालको विराटनगर मजदुर आन्दोलनले व्यापकता लिँदै गयो मजदुर आन्दोलनमाथि राणाशाही खनियो एकदिन बिहान झिसमिची अध्ययारमा मनमोहन अधिकारी बिपी कोइराला तारणी प्रसाद कोइरेला गिरिजाप्रसाद कोइरेला र युवराज अधिकारीलाई राणाशाहीले पक्राउ गर्यो र विराटनगरमा बडा हाकिमको आवाजभित्र ल्याएर राख्यो आफ्ना नेताहरू पक्राउ परेको सुनेपछि मजदुरहरू उनीहरूलाई छुटाउन ठुलो सङ्ख्यामा विराटनगरमा नारा लगाउँदै आए बडा हाकिमको आवाजभित्र नेताहरू थुनिएका छन् बाहिर सडकमा हजारौँ मजदुरहरू हाम्रा नेतालाई छाड़ी छाडिदिए भनेर पलेटी मारेर बसेका छन् मजदुरलाई अघि बढ्न नदिन मजदुरपट्टि राइफल तेर्स्याएर सैनिकहरू बसिरहेका छन् आन्दोलनकारी र सैनिक आम्ने साम्ने भेड्ने अवस्थामा उत्तेजित भइरहेका छन् यो दृश्य हामी केही विद्यार्थीले हेरिरहेका थियौँ पछि कसले हो मध्यस्थता गरेछ र मजदुरहरूले बाटो छोडिदिए नेताहरूलाई ट्रकमा हाले काठमाडौँ लान निकालियो र उहाँहरूलाई धरान धनकुटा हुँदै पैदल बाटोबाट अड्डासार गर्दै काठमाडौँ पुर्याइयो त्यसपछि उहाँहरूलाई नक्खु जेलमा राखियो त्यहाँ बिरामी भएर बिपी कोइराला केही अघि छुट्नु भयो मनमोहन दाजु र अरूहरू साढे वर्ष जेल बिताएर आउनुभयो उहाँहरूलाई हामी जोगबनी रेलवे स्टेसनमा स्वागत गर्न गएका थियौँ त्यसबेला मातृका प्रसाद कोइरेलाले हामी सबैको परिवार भेला भई स्वागत गर्दा त अरू मान्छे नचाहिने रहेछ राम्रै हुँदो रहेछ भनेर ठट्टा गर्नुभएको थियो विराटनगरको मजदुर हडतालले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई ठूलो प्रभाव पार्यो राणासाहरूलाई भित्रैबाट हल्लाइदियो देशभरि जनतालाई खुल्ला सडकमा उत्रेर रा, राणासाईको विरोध गर्न सकिन्छ भन्ने आँट हौसला दियो मलाई पनि यस मजदुर हडतालले ठूलो प्रभाव पार्यो सायद मलाई राजनीतितर्फ आकर्षित गर्नमा यहीँ हडतालले काम गरेको हुनसक्छ तैपनि त्यसबेला मलाई मेडिकल डाक्टर हुन मन लागेको थियो त्यसकारण म पढ्नमा नै लागिरहेको थिएँ त्यसबेला एउटा गजबको घटना भएको छ सा। सारकक्षादेखि म विराटनगर पढुन्जेल कहिल्यै दोस्रो भएन प्रथम नै भइरहेँ कक्षामा मेरो प्रतिस्पर्धा उल्लासचन्द्र गोल्छासँग हुन्थ्यो जहिले पनि उनलाई मैले जित्थेँ उलासचन्द्र गोल्छा त्यसबेलाका विराटनगरका धनाड्य उद्योगपति रामलाल गोल्छाका कान्छा छोरा हुन् रामलाल गोल्छा नेपालमा उद्योग स्थापना गर्ने पहिलो व्यक्ति हुन् उनी जुटको राजा नामबाट प्रख्यात थिए उनीसँग मेरो बुबाको पनि राम्रो सम्बन्ध थियो त्यस्ताका विराटनगर सानो थियो सबैसँग सबैको सम्पर्क भइहाल्थ्यो हामीबीच एकअर्काको घरमा आउनै जाने भइरहन्थ्यो म कतिपटक राति हुलासच घरमै सुतेको छु उल्लास मेरो साथी भएकोले मलाई रामलाल गोल्छाले निकै माया गर्नुहुन्थ्यो रामलाल गोल्सा आँटिलो उद्यमशील कर्मठ व्यक्ति हुनुहुन्थ्यो उहाँले हु। उद्योग व्यापारका क्षेत्रमा ज्यादै प्रसिद्धि कमाउनु भयो यस्ता धनाड्य बाबुका छोरा उल्लासलाई ट्युसन पढाउने मास्टरहरूको ताती लाग्थ्यो हेडमास्टरले समेत उनलाई ट्युसन पढाउँथे म त गरिब विद्यार्थी थिएँ दाजु शिक्षक भएकाले केही मद्दत हुन्थ्यो हु। कतिपय शिक्षकले स्नेह गरेर नबुझेका कुरा बिहान बेलुकी आएर सोधे पनि हुन्छ भन्नुहुन्थ्यो एक वर्षको कुरा हुलासचन्द्रलाई पढाउने शिक्षकहरूले उनलाई प्रथम बनाउने अठोट गरेछन् उल्लासले पनि डरो मन गरेर निकै मेहनत गरेछन् म पनि प्रतिस्पर्धामा विजय हुन दिलो ज्यानले पढ्न थाले। गणित मलाई अलिक डर लाग्थ्यो गणितमा उल्लासले जित्ने हुन् कि भन्ने डर लाग्थ्यो फेरि गणितमा सोलिड नम्बर आउँछ त्यसमाथि तलमाथि परे त परिणाम नै अर्कै हुन्छ र आफू पछि परिहालिन्छ भन्ने कुराले मलाई चिन्तित पारिरहेको थियो एक रातको कुरा भोलिपल्ट गणितको जाँच थियो यहीँ गणितको चिन्ताले म पिरोलिरहेको थिएँ निदाएछु सपनामा त भोलि परीक्षामा आउने गणितको प्रश्नपत्र आइपुग्यो एक दुई तिन चार गरिकन दसवटा प्रश्न छन् हुबहुगणितको प्रश्न देखेर म झलास भ्युजेँ र कलम कापी लिएर सपनामा देखेका प्रश्नहरू टिप्न थालेँ क्रमशः एकदेखि छ नम्बरका प्रश्नहरू टिपेँ त्यसपछि सम्झिन सकिनँ दस बजे जाँच्दैन स्कुल पुगेँ घन्टी बज्यो हामी परीक्षार्थीले आफ्नो डेस्कमा बसेर प्रश्नपत्रको प्रतीक्षा गरिरहेका थियौँ प्रश्नपत्र बाँडियो प्रश्न, प्रश्न, प्रश्न हेर्दा त एकदेखि छ नम्बरसम्मका प्रश्नहरू राति सपनामा देखेकै क्रमसङ्ख्याका आधारमा हुबहु त्यस्तै छन् प्रश्नको भाषा र क्रमसङ्ख्यासमेत वै छ म तिन छक परेँ यो कसरी भयो मैले कीन यो कुरा यहाँ सविस्तार चर्चा किन गरेँ किनकि यो मेरो जीवनको वास्तविक घटना हो यसको जवाब कसैसँग छ कि भनेर यो घटना उल्लेख गरेको हो यसरी राति सपनामा प्रश्नपत्र देखेको संयोग हो वा अर्को कुनै संयोगले गणितको सबै प्रश्नको जवाफ मिलाए प्रसिद्ध उद्योगपतिका रूपमा परिचित भएपछि हुलासच चन्द्र गोल्छाले आफ्नो संस्मरणमा लेखेका छन् मैले गणितमा उनान्सय नम्बर ल्याउँदा अब त भरतमोहनलाई जिते भन्ने लागेको थियो तर भरतमोहनले त गणितमा सयमा सय पाएछन् र मैले हारेँ हुलास मेरा अभिन्न मित्र होन् त्यो घटना सम्झेर हामी पछिसम्म पनि हाँस्थ्यौँ प्रफुल्लित हुन्थ्यौँ हालै उनको निधन भयो उनी बाँचुन्जेल हामी घनिष्ठ मित्र कायम भयौँ